पश्चिम सेती जलविद्युत आयोजनालाई प्राथमिकताका साथभित्र सम्पन्न कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ रोटी दार्चुला बाढी तथा पहिरो पीडितहरूको पुनर्स्थापना गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ महाकाली कोरिडोर ब्रह्मदेव झुलाघाट दार्चुला टिङ्कर मेची कोरिडोर सेती राजमार्गलाई डबल लेन का हुने गरी तथा आयोजना छनौट करी सघन शहरी कार्यक्रम संचालन कर रूप में विश करने गुरु योजना तैयार करी भौतिक निर्माण का कार्य धनगढी र बैतडीमा सभा गृहको गुजना पछाडि परेको बाजुरा जिल्लाका जोखिममा रहेका पाँच गाउँ विकास समितिहरूको बस्ती विकास कार्यक्रम समेतका लागि जमारो एकात्तर करोड़ बजेट विनियोजन गरेको छु बजाङ बाजुरा डुटी डरेलदुरा जिल्लामा पचहत्तर हजार जैतुनका बिरुवाहरू वितरण गरिनेछ बाजुरा बजाङ र दार्चोला जिल्लामा हिमाली आलु उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ कञ्चनपुरमा उन्नत जातका चारवटा संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछन् महाकाली तेस्रो सिंचाई आयोजनाको बाँकी काम तीन वर्ष भित्र सम्पन्न गरिनेछ महाकाली नदीमा बृहत गुरु योजना अनुसार तटबन्ध निर्माण सड़क निर्माण बायो इन्जिनियरिङ र जग्गा उकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ कैलाली जिल्लामा तराई मधेस बाढी व्यवस्थापन तथा बस्ती संरक्षण विशेष कार्यक्रम सञ्चालन गरिनेछ मुक्त कमैयाको पुनर्स्थापनाको बाँकी कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ मुक्त हलिया पुनर्स्थापना कार्य आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ यसका लागि रु अर्ब दस करोड छुट्याएको छु कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आधुनिक औद्योगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढाइनेछ चा। दोधारा चाँदनीमा सुक्खा बन्दरगा निर्माण गर्न विस्तृत अध्ययन कार्य सम्पन्न गरिनेछ आगामी जग्गा प्राप्त गरी निर्माण कार्य प्रारम्भ गरिनेछ दुर्गम तथा हिमालय जिल्लाहरूमा खाद्यान्न तथानको आपूर्ति उपलब्ध गराउँदै आएको ढुवानी अनुदानलाई बादी हलिया अति सीमान्तकृत समूहका बाल बालिकाहरूलाई विद्यालय छनौट गरी पढ्न पाउने अवसर उपलब्ध गराउन बहुचरमा आधारित अध्ययन अनुदानको व्यवस्था मिलाइनेछ सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको पूर्वाधार विकास गरिनेछ सुदूर पश्चिमका पन्ध्र सोही क्षेत्रका विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सम्बन्धन दिने व्यवस्था मिलाइनेछ आगामी तिन वर्षभित्रमा क्रिकेट मैदान निर्माणको कार्य सम्पन्न गरिनेछ डेल बैतडीमा नयाँ क्रिकेट मैदान निर्माण कार्य प्रारम्भ गरिनेछ कैलालीको गेटामा दशरथ चन्दा निर्माण र सञ्चालनका लागि रु अडतालिस करोड छुट्याएको छु बैतडीको पाटन आसामको साफे बगर दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको कञ्चनपुर विमानस्थलको मर्मत गरी सञ्चालनमा ल्याइनेछ धनगढी विमानस्थलको क्षमता विस्तार गरिनेछ धारूहरूको सांस्कृतिक परम्परालाई संरक्षण र सम्वर्धन गर्न कञ्चनपुरमा राणा धारू सङ्ग्रहालय निर्माण गरिनेछ सुदूर पश्चिमाञ्चलका गाउँ विकास समितिमा सञ्चालित पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनालाई निरन्तरता दिएको छु। बैतडीको त्रिपुरा सुन्दरी विकासका लागि गुरु योजना तयार गरी निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराइनेछ अछामक क्षेत्रलाई समेटेर पर्यटनको एकीकृत विकासको लागि कुसे मुसे पर्यटन एकीकृत विकास कार्यक्रम सञ्चालन गरिनेछ